को को, नमस्कार संयुक्त राज्य अमेरिका को भर्जे राज्य को फेडरिग बर्ग शहर संचालित रेडियो सृष्टि डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडियो सृष्टि डट कम लगइन कर जुन कुन सुन स नेपाली साहित्य कला संस्कृति र संगीत सङ्गीतप्रति समर्पित रेडियो सृष्टिको विशेष प्रस्तुति साहित्य सुधामा हामी विशेष गरी चर्चित साहित्यकारहरूका बहुचर्चित कृतिहरूको ससुर वाचन गर्दै आइरहेका छौँ गएका केही हप्ताबाट कथाकार सुविसुध आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहमा सङ्ग्रही कथाहरूको वाचन गरिरहेका छौँ जनमत प्रकाशनले दुई सालमा प्रकाशन गरेको यस सङ्ग्रहमा अठारवटा कथाहरू सङ्ग्रहित रहेका छन् आजको श्रृङ्खलामा पनि रहस्यमय भोगाई कथा सङ्ग्रहबाट नाजुकमन शीर्षकको कथा लिएर आएका छौँ नाजुकमन कथा यसरी मौसम पूर्णिमाको राज जस्तो छङ्ग खुलेको छ खुल्ला निला आकाशीको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरी झैँ आफैमा निकै सुन्दर आकर्षणमय चेरिङ रेलवे स्टेसनमा उत्रेर लामो आङ जसरी पोखरीमा डुबेर निस्केको गैँडाले तान्छ मेरो यात्रा थेम्स नदीबाट बनेको गोल्डेन जुबली ब्रिज हुँदै अगाडि बढ्छन् आहा कति निर्मल सुन्दर कञ्चन थेम्स नदी ब्रिजबाट निहाल्छु म नदीलाई दैत नमरुन्जेलसम्म अञ्जलीमा उठाउन मन लाग्छ थेम्स नदीको हिउँ जस्तो सेतो पानी लुकमारी खेल्न मन लाग्छ त्यही पानीभित्र नदीमा डुङ्गा तैरिरहेको देख्दा यस्तो लाग्छ एक नदी सुन्दरीको मुहार र डुङ्गा लगाएको सिँगारको सामान चुम्न मन लाग्छ भित्रैबाट नदीलाई उसको सुन्दरताले मोहित बनाएर किनकिन गोल्डेन जुबली ब्रिज पार गरेर म जुब्ली गार्डनमा पुग्छु मात लगाउँछ त्यहाँको मनमोह दृश्यले उसै उसै जसो मलाई काठमाडौँ रत्न पार्कको याद आउँछ तर कहाँको बदाम र सुन्तरको बोक्रोले बिफर आएको मान्छेको गाला जस्तो फोहोर रत्न कहाँ आफ्नै पैतालाको मैलो चर्ला जस्तै चम्किलो सफा सुकसुकाउँदो जुब्ली गार्डन ब्रिटिस एयरवेज लन्डन आईबाट सिङ्गो लन्डन सहरको दृश्यहरू अवलोकन गर्नु मेरो उद्देश्य थियो म टिकट किन्न लाइनमा बस्छु ब्रिटिस एयरवेज लन्डन आई लन्डन सहरकै प्रमुख पर्यटकीय स्थल हो भन्दा अत्युक्ति नहुने प्रमाणहरू त्यहाँको पिठभाडले गराउँछु मलाई आफ्नो इच्छालाई परिपूर्ण पार्नको लागि जतिसुकै अप्ठ्यारो लामो समय प्रतीक्षा गर्न सक्षम मान्छे भन्ने कुराको म आफै ज्वालन्त उदाहरण बनेँ टिकट लिएँ मन उसै चञ्चल भइरह्यो जुन ठाउँको बारेमा म पत्र पत्रिकामा पढ्दा रोमाञ्चित हुन्थेँ भने आज उसैको काखमा बसेर खेलिरहेको छु निर्धक्क उसको अङ्ग मन फुलेको छ इन्द्रकमल फुल झैँ टक्कमक्क जब अवलोकन कक्षमा प्रवेश गर्ने पालो आयो म भित्र पसेर सिटमा बस्छु थाचक्क कता कता रोटिपिङ जस्तै जस्तै पनि लाग्यो मलाई ब्रिटिस एयरवेज लन्डन आई तर मात्र त्यो मेरो एउटा हास्यास्पद अनुमान हुन्छ किनकि कहाँको मामुली रोटिपिङ र कहाँको लन्डन आएँ राम्रो हेर्न मिठो खाना सफल लगाउन र आरामदायी ठाउँमा बस्न मनको सधैँ माग हुन्छ फरक यति हो कि चाहेको सबै प्राप्त हुँदैन हुनुपर्छ भन्ने पनि छैन कारण म एउटा प्यासी कुवा हो जहाँ परिपूर्तिको जति पानी आइरहे पनि भरिन्न र धित पनि मर्दैन यदि धित मर्दो संसारमा नयाँ नयाँ आविष्कार हुने नै थिएनन् मान्छे मात्र ढुङ्गे युगमा अल्झिन्थ्यो होला एउटा केवल कारमा आठजनाको सिट भए जस्तै एउटा अवलोकन कक्षमा पच्चिसजना बस्न मिल्दो रहेछ म बसेकै अवलोकन कक्षमा एउटा नेपाली चेहरा झुल्कियो झल्याक झुलुक मलाई उनको त्यो सुन्दर चेहरा कहीँ कतै देखे जस्तो कहीँ कतै भेटे जस्तो परिचित लाग्यो उनलाई पनि त्यस्तै लागेछ क्यारे र त चोरी चोरी निहाल्छन् एकजोडी आँखा थेम्स नदीको किनारैमा निर्माण गर्न लागि लन्डन आईबाट थेम्स नदी झन् सुन्दर देखिन्छ अत्यन्तै मनमोहक अग्लो ब्रिटिस टेलिकम टावर पनि सुन्दर देखिन्छ लन्डन आईबाट लन्डन सहरका मुख्य अग्ला टावर सेन्टर पोइन्ट वाटर ब्रिज सबै आँखाका नानीमा रोटी पनि खेल्न आइपुग्छन् मैले काठमाडौँको धरहरा सम्झिएँ त्यो पल तर लन्डन आईबाट लन्डन सहर निहाल्न जति सहज धरहराबाट काठमाडौँ निहाल्न त्यति सहज छैन हुन त धुलो धुवाको राजधानी काठमाडौँ सहरलाई लन्डनसँग दाँज्न पटक्कै सुहाउन काठमाडौँको घन्टाघर झैँ लन्डन सहरको बिगबेन नामक घण्टाघर पनि नजिकै हेर्न पाइयो लन्डन आईबाट लन्डन आईको अवलोकन कक्षबाट फनक्क एक फन्को मार्दा सिङ्गो लन्डनको दृश्य एकैपटक झुमिन आयो आँखाभित्र परिलीमा टेकेर थेम्स उपत्यकालाई नजिकबाट छामेको महसुस भयो मलाई हामी पालैपालो अवलोकनको कक्षमा उत्रियौँ त्यो अर्धपरिचित एकजोडी आँखाहरू पछ्याउँदैछ अझै पनि मलाई उनी सामु नपुगी पचक्कै मानेन मन एक प्रकारको चुम्बकीय शक्तिले ताने मलाई उनीतिर उनी जुब्ली गार्डनमा गएर बसिन् मलाई यस्तो लाग्यो कि उनी मलाई पर्खिँदैछन् उनका अमुख हेराइहरूले डाकिरहेको छ मलाई ठुला ठुला नजर प्रलक्क मैतिर पल्टाउँदै एउटा मिठो आनन्दको अनुभूति तरङ्गित बन्छ नसा नसामा हेरै केही बाँड लागेर घाइते म मुसु मुसु हाँस्दा जहर पिए चाहिँ मधोस नै बन्न पुग्छु मन नहु एउटा अमूर्त पङ्क्षी बसमा राख्न सकिन्छ यदि मनलाई बसमा राख्न सक्ने हो भने संसारमा नराम्रा गतिविधि गलत काम कुकरमा एउटा पनि हुँदैनथ्यो होला मनलाई बसमा राख्न नसक्दा पाइलाहरूमा भोटे तालचा लगाउने अथक प्रयास विफल बनेर मोडियो पाउनेतिर छेउमा पुगेर नबस्न सके, किल को को सके। न उनलाई बोलाउन नै धार्नेको घन्टो झुन्डियो जिब्रोको टुप्पोमा आवाज किलकिलेसम्म धकेलिए पनि जिब्रोमा झुन्डिएको घन्टोको रालो बज्न सकेन मेरो अप्ठ्यारोपन असहज परिवेश मौन नियालिरहेकी उनी छेउमा बस्न आग्रह गरिन् अरे बस्नुहोस् न किन उभिनु भएको म पुनः करेन्ट लागेर झस्किए झैँ भएँ थरथराएको शरीरले उनी नजिकै चाह्यो विश्राम लिन एकमन्त लाग्यो उनी अन्तर्यामी पनि जस्तो नत्र मेरो मनको कुरा कसरी बुझ्न सकिन कि म उनको नजिक बस्न चाहन्थेँ तर सकिरहेको थिइनँ जेहोस् अनुमति दिएको म धन्यवाद दिएँ भगवानलाई अब अप्ठ्यारो मलाई मात्र कहाँ हो र त्यो पीडाबाट अछुत थिइनन् उनी पनि भन्ने प्रमाण उनके हातमा रहेको नेपाली सन्देश साप्ताहिकलाई उल्टै पल्टै बनाउनेले बताइरहेको छ कहिले सिरानमा त कहिले पुछारमा पत्रिकालाई खुब चलाउँछन् हातहरू भने नजर थेम्स नदिन कहीले लड्न नआई त कहिले हुत्तिन्छ मसम्म वार्तालापको सुरुवात गर्ने विषय बनेको छैन हामीबीच न उनी कुराको उठान गर्न सक्छिन् न त मैले नै बोलाउन सकेको छु वातावरण शून्य छ हामी छौँ बिना सम्वाद म उनको मुहारमा हेर्छु उनी लाजले शिर निहराउँछिन् उनी हेर्छिन् म अन्यन्त्र आँखा मर्छु केही समय फुत्किन्छ त्यसै हाम्रो हातबाट तपाईँ कमलजी होइन वाक्य फुट्यो उनको मुखबाट म झन् झस्किएँ पैँतालामा सिस्नुले पोले जस्तो अप्ठ्यारो पर्दा झन् खस्यो मतिर ला कतै म मा चिनेको मान्छेको सामुमा भुख्याज त बनिरहेको छैन तपाईँले मलाई चिन्नु भयो तर मैले त चिनिनँ नि नेपालको कुन ठाउँमा हो तपाईँको घर डराइ डराइ वातावरण सहज बनाउने प्रयासमा प्रश्नको झट्टारो बजारे उनीतिरैड्याम्म तर उनी उल्टै क्वाप खाउँला झैँ गरेर हेराइले डर त्रास र अप्ठ्यारोले कुम्लो पारेर ल्याउँछ मनमा र गिजुल्छ त्यसैले बेसरी चिडचिट पसिना छुट्यो छातीको खोल्छमा यस्तो लाग्यो त्यहीँ बगेर मिसिन छुकी कसो थेम्स नदीमा एकपटक नजरको तिर मुटुमा नै छेडौला जस्तो गरी वर्षीय अङ्ग अङ्गमा अदृश्य पीडाले कोपिरहे पी मोटु उज्यालो मुहार रातो घुम्रिएको कपाल थेम्स नदीबाट भएको हावालाई उडाउँथ्यो फुरफुर फुरफुर फुर, फुर उनको नेधारमा हावाको चुम्बन पनि घातक होला जस्तो कोमल छ उनको मुहार पहेँलो कलरको टी सर्ट र ब्राउन प्यान्टमा चन्द्रमा झैँ खुलेको छ सौन्दर्य सुन्दर बगैँचामा फुलेको मखमली फुल जस्तै सुन्दर अति सुन्दर म हेरिरहन चाहन्छु त्यो सुन्दरता एकनास आँखालाई नझुम्काएँ उन त सुन्दरता कसैलाई मन नपर्ला र पुतली पनि त फुलको सुन्दरतामा लोभिन्छ लट्ठ परेर भने म त उनको सुन्दरतामा त्यसै भावुक बन्छु यौवनको बन मादकता घुलियो सिंहको वातावरणमा उनी कोहुन चाहन्न म अनुमान लगाउन सामुन्य क्षिन निहाल्न पाएको प्रफुल्ल छ मन उहाँहरू हेर्दा चिन्जानको पिपिरो टुसाउन खोज्छ तर झाङ्गिने माहौल बनाउन सक्दिनँ ब्यागबाट चुरोटको बट्टा निकालिन् र बढाउँछिन् मतिर सरी म चुरोट खान्द नि चमकिलो आका झन् आगो झैँ चमकिलो बनाउँदै बोल्छन् उनी ओह त्यसो फो अँ साँच्ची कमलजी कहिले आउनु भयो लन्डन कि यतै हुनुहुन्छ चुरोट ओटले च्याप च्यापेर च्याप च्याप लाइटर बाल्छिन् उनी त्यस्तै एक हप्ता भयो अफिसियल कामले आएको हुँ एक महिनाको लागि आएको बेला लन्डन आई किन नहेरौँ भनेर यता पसेको अनि तपाईँलाई हेर्दा त यतै बस्नुहुन्छ जस्तो लाग्यो होइन र डराइ डराइ प्रश्नको एक झट्का हुत्याएँ मैले पनि उनी छेउ कमलजी तपाईँले मलाई अझै चिन्नु भएन त्यत्रो दस दस वर्ष कुकुर बिरालो जस्तो झगडा गरेर बिताएको कसरी भुल्नु भयो हँ बिर्सिनु भयो एक्लै पिपलमा बाटो छिकेको के भुल्नु भयो क्लासमा मलाई सधैँ पछाडि बेन्चमा मात्र खटाएको कुरा सिन्दुरे खोलामा ब्याग बगाइदिएर सबैको किताब भिजाएको झसलको त होला नि होइन खिचित्त हाँस्दै चुरोटको धुवा बुङ्ग उडाउँछन् उनी म पटक सेन्टर पोइन्ट नामको अग्लो भवनबाट सडकमा खसे जस्तो भएँ विगत एकपटक परेड खेल्न आइपुग्छ स्मरणमा तिमी शिल्पा एमआई राइट मूर्ख त्यत्रो किलिउ बताउनु पर्ने तपाईँलाई त मैले परैबाट चिनेको थिएँ त्यो चुच्चो घमण्डी चेहेरा अनि मलाई सताएको कहाँ भुल्न सक्छु उनी अलिकति भावुक भने सहरी शिल्पा तिमी पहिला कि जस्तै छैनौ कहाँको त्यो काली छोटो कपाल बनाएकी रिसाहा पिलन्दरे शिल्पा कहाँ चन्द्रमा चाहिँ धपक्क बोले कि तिमी आकाश जमिनको फरक छ शिल्पा र तिमीमा नारीको जीवनमा त निकै ठुलो उथलफुथल पो आउँदो रहेछ होइन त्यो कुरा भनेको मात्र सुनेको थियौँ तर आज तिमीमा आएको परिवर्तन देखेर पत्याउन बाध्य बनाएको छ पहरबाट पानीको मूलफुटे जस्तो हाँसो छुट्दा उनका चाँदी जस्ता टम्म मिलेका सेता दाँत देखाएर खुब हाँसिन हुने त अझै उस्तै हुनुहुँदो रहेछ ख्याउटे दुब्लो रोगी पिपल पाते वाखते उटिट्याउ बाँस छोलीबाट घट्टामा मकैको ओहिरो छुटे झैँ छुट्छ गालीको पर्र उनको मुखबाट पहिला तिनै शब्द सुन्दा असह्य हुन्थ्यो कानको जाली फुट्ला झैँ रिसको ज्वाला पैतलोबाट उम्लिन्थ्यो र रसेटोमा खुदो पाके तर आज गाली पनि कति मिठो मन परेको मान्छेले गाली गरे पनि प्यारो कति प्यारो आँखा तरे पनि कमलजी कुन संसारमा रहनु भएको कतै अतीतको कुटुरो फुकाउन त थाल्नु भएन साँच्चै कति रमाइलो थियो त्यो समय तपाईँ खाली मेरो रिस गर्ने गाली गर्ने मलाई त्यो दिनको विशेष सम्झना आउँछ भुवन सरले सामाजिक शिक्षाको नम्बर सुनाउनु भयो मेरो नम्बर तपाईँको भन्दा पाँच नम्बर बढी आयो भाफ्रे त्यो पल हाडी घोप्टाएको जस्तो अनुहार लगाउँदै भुवन सरलाई मुख छाडेको कहिले बिर्सिन्न बिचरा भुवन सर कापी नै अगाडि ल्याएर पछार्नु भएको थियो त्यस्ता घटना त कति कति सन्चय भएर बसेका छन् मेरो मानसपटलमा तपाईँको यादसँग शारीरिक शिक्षामा खेल खेल्न जाँदा मैले खेलेँ तपाईँ खेल्नुहुन्न थियो यस अर्थमा कुनै पनि खेल नखेले पढेकै आधारमा परीक्षा दिएकै थिएँ मैले यस्तो लाग्छ तपाईँसँग जोडिएका हरेक घटना र तपाईँ जीवनकै एक, एक, जीवन एक प्रमुख अङ्ग बन्नुभएको छ मेरो लागि आज छाडिदेऊ शिल्पा ती बितेका दिनहरू अतीत त अतीत भइगयो मुठीबाट फुत्केको अब यहाँ फर्केर वर्तमानलाई किन धमिलो बनाउनु म त वर्तमानमा जिउन चाहन्छु बरु भन तिमी यहाँ के गर्छौ कसरी आयो लग्न प्रिय भावक रेडियो सृष्टिको विशेष प्रस्तुति कार्यक्रम साहित्य सुधा सुनि सुनिरहनु भएको छ सा। कार्यक्रम साहित्य सुधामा अहिले तपाईँ कथाकार सुविसुद्ध आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहको नाजुक मन शीर्षकको कथा सुनिरहनु भएको छ कथाको बाँकी एक अंश एकैछिनमा लिएर आउनेछौँ रेडियो सृष्टि सुन्दै गर्नुहोला किनारामा हँसआ पछि लाग्न मन लाग्यो कि कसो मादक घाँसो फैलिन्छ चारैतिर उनी हाँस्दा यस्तो लाग्छ सुनखरी फक्रिएको लन्डन सहरको त्यो सुन्दरता शिल्पको अगाडि फिक्का छ एकदम फिक्का हेर्दा हेर्दै उनका लालित्य सुन्दरता पैँचो मागौँ कि जस्तो पनि लाग्छ मलाई कमलजी म त लन्डन आएको त्यस्तै पाँच वर्ष भयो म किन्स कलेजको लाइब्रेरीमा काम गर्छु तपाईँलाई थाहा छ आँखा ठुलो बनाउँदै र पढेली नचाउँदै आश्चर्यजनक भावमा उनी भन्छन् त्यो कलेजमा नेपाली पन्ध्रजना विद्यार्थीहरू छन् उनीहरूसँग भेट्दा मलाई आफ्नो नेपालमै भएको प्रतीत हुन्छ के गर्ने जी तपाईँले जस्तो जिल्ला टप एसएलसीमा गर्न सकिएन अङ्ग्रेजीमा बत्तीस ल्याएर बल्ल बल्ल पास गरेको मार्गसिटले राम्रो विषय लिएर रा पढ्न पनि पाइएन पद्मकन्यामा पढ्दै गर्दा बाइचान्स लन्डन आउन पाइयो अनि बताउनुहोस् तपाईँको घर परिवार पढाइ कहाँ पुग्यो लामो चुरोटको आफ्नो विगत अलिकति खोथलिन् कतै मलाई खोथल खातल त पार्दै छैनन् आफैलाई चिरफार गरेर उनको भनाइसँग लडीबुडी गर्दै विगतमा पुग्छु म एकपल्ट धमिलो छायाँ कुहिरो माडिए झैँ माडिएर आउँछ मानसपटलमा सोचाइ त त्यसैमा डुबिकी मार्न खोज्दै थियो तर त्यति रमणीय पल ती त विगत के लाएर खेर फाल्न चाहिँ मैले त्यही त शिल्प एसएलसीमा जिल्ला टप हुनु नै दुर्भाग्य भयो मेरो लागि स्तरीय पढाइ लक्खा जवान खानदानी घर परिवार हुनुको पीडा छुट्टै छ मभित्र तिमीले जस्तो गोल्डेन चान्स भाग्यले कहिल्यै जुराइदिएन मेरो लागि एउटा सरकारी बैङ्कमा जागिर पारिवारिक रमणभूमिदेखि लाग्यो जीवन तिमीलाई यो सहरमा खुल्ला जीवन बिताएको देख्दा इर्षियापुर लाग्न थालेका थिएँ मलाई ओठ लेप्ट्राउँदै हाँसिन मुख छोपेर उनी हेर न शारीरिक बनावतमा परिवर्तन आए पनि बानी बेहोरा र बोलीचालीमा भने लन्डनका हावाले छोएकै रहन्छ नानीलाई यति मात्र के, के बोल्नु भएको थिएँ सिँगै निलौलोसँगै गरेर हेरिन् मतिर म साँच्चै तपाईँले विवाह गर्नुभयो उनको यो सुधाइले म पुनः फेरि विगतमा गएर पछारिएँ नराम्रोसँग बेजोडले पछारिँदा पुरै शरीर थिलो थिलो भएर दुखेको अनुभव भयो मलाई कसरी भनौँ विवाह त भयो तर श्रीमतीसँगको सहवास कस्तो हुन्छ अनुभव छैन भनेर जुन कुरा विवाह गरेको तिन वर्ष बितिसक्यो जन्म दिने बाबुआमालाईसम्म खोल्न सकिनँ अझै सम्झना छ विवाहको दोस्रो दिन नयाँ दुलैसँग सुवागरात मनाउने क्रममा थाहा पाएँ कि उनी नपुंसक हुन् भनेर यो कुरा उनले र उनका बाबुआमाले सोच्नुपर्ने कुरा हो कि विवाह केटाकेटीको खेल होइन जुन पटक गर्न सम्भव होस् तर सोच्नेले सोचनेन र धोका दिए यस्तो भनौँ फसाए हेर्दा उनी शत प्रतिशत नारी हुन् मात्र एक चिज बाहेक स परिपूर्ण छ अब म कसरी ओकल्न सक्छु वास्तविकता के श्रीमान र श्रीमतीको सम्बन्ध शारीरिक सम्बन्धमा मात्र गएर टुङ्गिन्छ र आत्मीय प्रेम पनि त सम्बन्धकरको रूप हो तिमीलाई यथाशिल्पा कुन जिन्दगी गुजार्दैछु म विवाहित भनौँ भने कुमार नै छु अविवाहित भनौँ भने अग्निको साथ फेरो लिएर नारी आकृतिलाई सिन्दुर लगाइसकेँ सबैकै सामान्य मलाई भोगाइले चिमर्छ असह्य हुने गरी म उनीसँग सहकार्यमा जिउँदै आएको छु मात्र मनको मन अति नाजुक हुँदो रहेछ नेपाल छँदा आफ्नो मनलाई बसमा राखेको थिएँ तर जब लन्डनमा शिल्पालाई भेटेँ तब नाजुक मनले बनाए एउटा कल्पनाको धरोहर त्यसैमा रम्न खोज्दा थाहै नपाए धकेलिएँ पुनः यथार्थको गहिरो धरातलमा वर्ष नलागेको मेघले ढाकेको आकाश जस्तो हुन्छ मुहार म आफैलाई थाहा छ कपडामा दल्न ठिक्क पारेको आइरन झै तातो भएको छ गाला आफ्नो मुहार र शरीरको तापक्रमलाई सामान्य अवस्थामा ल्याउने जमरको असफल हुन्छ मेरो किन र कमलजी विवाहको प्रसङ्ग उठाउने बित्तिकै कालो निलो बन्नुभयो सर तपाईँलाई चोट पुर्याउने उद्देश्य थिएन मेरो अनि तपाईँलाई कस्तो लागि लन्डन कृत्रिम चमक ल्याउनु प्रयास गर्दै बोलेँ म ब्युटिफुल लन्डन सहर अति सुन्दर तिमी जति चाहिँ होइन मेरो जवाफमा उनी गुलाब फक्रिएस रे हाँसिन् उनको हाँसोमा जबरजस्ती हेली म किन आज शिल्पाप्रति बढी आकर्षित छु म उनलाई देखे देखे एक प्रकारको रौनक छाइरहेको छ ममा जब शिल्पा त्यही क्लासमेट हुन भन्ने था पाए, उनीसँग बिताएका हरेक क्षण प्रिय छन् मनभरि उमालिरहँ जस्तो ती क्षण तेल र घिउ भनेर दलीय स्मृतिपटलमा जुन कहिले नसुक्ने र नभने कमलजी मेरो रुममा गएर एक कप कफ कफीसम्म पियर त जानुस् फेरि नेपाल फर्केपछि सम्झनुहुन्छ कहाँ सक्थेँ र नाइ भ्याउँदिनँ भन्न यति बेला मन यति बेग्र भएको छ कि हाँसी हाँसी दिए कफी मात्रै होइन बिच पिउँछु उनको हातले दिएको मन यसरी नै एकरिएको छौ उनीप्रति शिल्पा तिमी भन्छौ भने म नकार्न कहाँ सक्छु र बसेको सिटबाट उठ्छु ज्रुप्क ल यो मान्छेले जीवनमा पहिलोपल्ट मेरो प्रस्ताव स्वीकार्य थ्याङ्क्स गड उनी आकाशतर्फ फर्केर ढोक्छन् आफ्नै आत्मालाई साथमा ब्याङ्गीको हाँस हाँस्छिन् जुबली गार्डन थर्किने गरी म पनि लोली मिलाउँछु उनीसँग हामी त्यहाँबाट एक ट्याक्सी भोक्नेर लाग्यौँ उनको तर्फ हाम्रो यात्रा एकदमतिर हुन्छ किन्स ल्यान्ड कलेजकै क्वार्टरमा शिल्प बस्ती रहेछौँ कति भाग्यमानी त्यसो त उनलाई पाउने केटो पनि त कम भाग्यमानी चाहिँ हुँदैन होला आरामदायी एयर कन्डिसन ट्याक्सी चिल्लो अति राम्रो बाटो बाटोको दायाँ बायाँ किनारको सुन्दर हरियाली चाहिँ टिक्क हिस्सी परेको छ प्रवेशद्वार देखिने दायाँ बायाँ आकर्षक गमलाका ताती त्यो त लन्डन सहरका प्रत्येक गल्ली नै निकै राम्रा सुन्दर छन् नेपालको तुलनामा त्यत्रो जनसङ्ख्या त्यति बाक्लो बस्ती तै पनि फोहोरको कलेश भेटिन्न साँच्चै मान्नुपर्छ भा लन्डनवासीलाई अघि अघि लागेर एउटा भव्य महलको सुन्दर कोठामा पुर्याउँछिन् उनले मलाई कोठा यति आकर्षक छ कि म एक गरेर नजरले सुमसुमाउनै व्यस्त हुन्छु ल कमलजी तपाईँ बस्दै गर्नुहोस् है म कफी बनाएर ल्याउँछु यति भनेर शिल्प सानो पर्दा पछाडि हराउँछन् निकै मेहनत गरेर सजाएको त्यो कोठामा म सर्लक्क भिज्न एक डेढ जस्तै लाग्ला जस्तो लाग्छ सबै सामग्री एक सय एक चमकवाला नयाँ प्रकारका अति नै लुपाउँछन् तिनीहरूले मलाई सजावटको सामग्री कम त राम्रो देखिन्नन् गमलामा जुनार फलिरहेको ढकमक्क कीर्तिमकी भनेर नजिकबाट छोई हेर्छु तर त्यो प्राकृतिक नै रहेछ काठबाट निर्मित पानीघट्ट जसको बारेमा म पहाडमा जन्मि भए पनि मात्र कथा सुनेको छु देखेको छैन तर आज लन्डनमा आएर उही पानी घट्टाको नमुना असाध्यै खुसी लागेको छ ठुलोबाट पानी बगिरहेको त्यही पानीले मदानी जस्तो पाङ्रो रिँगेको र त्यही पाङ्रोले घट्टा घुमाएको सुली ठीक ठाउँमा जस्ताको जस्तै कति मेहनत लगाएर बनाएको होला यो बनाउनेले पनि त्यही पानी घट्टमा अलमलिन्छ केही समय निकै के मन कि कसो तपाईँको उनको आवाजले जसङ्ग हुन्छ मन आत्तीयको भाव छ त झुल्ल पोखिएछ क्यारे मुहारभरि टेबलमा कफीको कफ राखेर रा, मरिमरी हाँस्न शिल्पा केही सतर्क हुन्छु म लाजले अलिकति खुम्चाउँदै ओठमा मुस्कानको पिपिरे रोपेर ललिनुहोस् कमलजी कफी उनको हातबाट कफीको कपसम्माउँछु का नजरले मुहारमा झुमिरहन्छ दित मरुन्जेल लाजले राति बल्छिन हुने आउन त मराउँदै कफी पिउँछौँ हामी मात्र चार आँखा खेल्छन् लुकामारी कहिले चुच्चुना कहिले बाटुला आँखा त कहिले गुलाबी गोठमा गएर मच्चिन्छ मेरो नजर कुन ठाउँ घुम्नु भयो त लन्डन सहरको भनिहालेँ अफिसियल कामले आएको हिजोसम्म त त्यसै मल्झिएँ अब घुम्नु पर्ला त्यहाँ माथि तिमीसँग भेट भयो घुमाइदिन्छौ होला नि कि कसो मेरो सवालमा आउने हाँसिन मात्र केही बोलिनन् मलाई अलिक नरमाइलो लाग्यो त्यसैबीच मेरो आँखा भित्तामा रहेको तस्बिरमा गएर ठोक्किन्छ निहालेर हेर्छु एउटा युवकको दाहिने अङ्गलमा तिन चार वर्षको बच्चा बोकेर शिल्पा मुस्कुराएकी छिन् त्यो युवक मलाई थाहा छ शिल्पाको आफन्ती भने पक्कै होइन फेरि त्यो बच्चा बरफझै चिसो बन्छ मुटु तापक्रम शून्य डिग्रीमा झरेर खुब निहाल्नु भयो नि तस्विर के छ त्यसमा त्यस्तो उनको सुधाले फेरि झस्किन्छु म तिमीसँगै कुकु हुन् भनेर निहाल्दैछु ए त्यो सोचाइमा पो अल्झिनु भएको तपाईँ त्यो युवक मेरो श्रीमान हुन् र बच्चा हाम्रो प्यारो छोरा सौरभ उनको भनाइले थचक्क हुन्छु म बाँड लागेको हरिण चाहिँ असाध्यै पीडा हुन्छ कता कता एकछिन अगाडिसम्म रमाइलो लागे को लागेको कोठा छिनभरमै निसासिन्दो लाग्यो एउटा अनकन्ठारको गुफा चाहिँ ती सजावटको सामानहरू सबै भुखेचाहरू लाग्न थाले जुन मलाई तर्साउनु बनाइएको त्यसपछि एकाएक छटपटी बढ़ियों मित्र कहले चीसने रही तातीने होड में मोटू उचिटीए जस्तु लगे कफीक प्लेट में उन् मैं उनको हेराई में देख् मेरे मोटु स्वाद मानी चपाया जाए मतालिंचु लंडन शहर मई माथी कोल्टे पड़े पलटिए जस्तु कसो कसो भाग् मनलाग तैबाट कफी मिला धन्यवादसम नु मकिन ये बेचे नहीं छाए आखिर शिप मेरे गर्लफ्रेंडन न कि श्रीमती जति बेला सँगै थियौँ त्यो पल पनि हाम्रो मुखले बोलीचाली कहिले भएन आज उनलाई एक्कासी भेट्दा उनीप्रति पलाएको एकोरो चाह फेरि श्रीमानसँगको फोटो देख्दा लागेको चोट म आफै पहिलाउन सक्दिनँ मनमा किन उथल पुथल भई भुइँचालो गइरहेको छ सूर्यको उज्यालोले गति छाडेर रा बत्तीहरू राज गर्नमा मैमत्र छन् लन्डन सहरमा उज्यालोको बिम्बहरूमा म आफै पाक्दैछु शिल्पसँगको अप्रत्याशित भेटले कि चिमटियो मलाई साह्रै नराम्रोसँग दुख्ने गरे विद्यार्थी जीवनमा नबढेको चहा रहर अनि उमङ्ग एकाएक भलबाडी भएर हेलियो मनको फाटमा भलबाडी आउनु के थियो र मनमा घाउ लाग्नु पो रहेछ कति नाजुक छ मन सहाने कुरामा पनि चुक्किने टुक्रिने र झर्यामझुरुम फुत्ने लन्डन सहरको आकर्षण बेस नै तितो लाग्छ मलाई दायाँ नजर डुलाउन पटक्कै इच्छा छैन मन नलाइ नलाइ एउटा ट्याक्सी समातेर लाग्छु यिनी कु सिटी सेन्टर स्थित आफू बसी